मूल कानून मनो संविधान यह देश मूल कानून मानियो संविधान यो पृष्ठत मेरे वर छानीयो संविधान शुभ कामना संविधान को, को कार्यान्वयन हो शुभ कामना संविधान को कार्यान्वयन होस जनता भनो संविधान सबे जनता भनो संविधान जनता संविधान शुभकामना संविधान को कार्यान्वयन होस जनता भनो संविधान संविधान दिवसको उपलक्ष्यमा यही मुक्तकबाट आजको विम्ब प्रतिविम्बको उठान गरेका छौं यो छिपिँदो छिपिन्दो रातमा कार्यक्रम विम्ब प्रतिविम्बको पर्खाइमा बस्नुभएका सम्पूर्ण मुक्तकिला मनहरूमा म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु संविधान दिवस के संदर्भ में संविधान संबोधन कर हरफवाट आज को बिंब प्रतिबिंब को उठान कर हाम्रो राष्ट्र हाम्रो शान हाम्रो संविधान स्वाधीन तार स्वाभिमानको राष्ट्रको मूलविधा स्वाधीन स्वाभिमानको राष्ट्र को मूल विधा नेपाली को सापना नेपाली लेखेको ले नेपाली को सापना ने लेखेको ले यही हो राष्ट्र को पहिचान यही हो राष्ट्र पहिचान यही हो राष्ट्र यही हाम्रो राष्ट्र हाम्रो शान हाम्रो संविधान स्वाधीनता र स्वाभिमानको राष्ट्रको मूल विधान गीतकार दिनेश थापलियाले लेख्नुभएका गीती हरफमा टीका भण्डारीजीले संगीत भर्नुभएको थुप्रै कलाकारहरूले सामूहिक स्वर दिनुभएको छ आज संविधान दिवस संविधानको सफल कार्यान्वयन होस भन्ने कामना कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट व्यक्त गर्न चाहन्छ त्यसो त आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा रोजा मुक्ताकार मदन भण्डारीलाई हामीले स्वागत गर्नु छँदैछ उहाँको रस्ती बस्ती झापा हो झापामा बसेर पनि मुक्तकलाई फुलाउने र फलाउने काम आफ्नो थालोमा -थालो बसेर रा गरिराख्नु भएको छ त्यसो त योभन्दा अगाडि पनि उहाँले थुप्रै थुप्रै मुक्तकहरू खामबन्दी गरेर पठाउनुहुन्थ्यो मुक्क मिठाई मिठाई बोल्नुको स्वाद अहिले पनि मैले सम्झिराखेको छु यतिखेर कार्यक्रम बिम्ब प्रतिविम्बमा हुनुहुन्छ रोजा मुक्तकार मदन भण्डारी बुढो कार्यक्रम सुनिरहनुहुने सम्पूर्ण आदरणीय काठमाडौँ आउनु भएको कहिले हो म काठमाडौँ आएको एक हप्ता हुन लाग्यो भोलि त फर्कन्छु पनि झापा भोलि झापा फर्किँदै हुनुहुन्छ आजको यो मुक्तकिलो भेटलाई अझ सुमधुर मधुर बनाऊ है त्यसो भए झापा फर्कनुभन्दा अगाडि अब रातिसम्म रमेश सरसँगै बसेर मुक्तक सुनौ सुनौ लागे श्रोताहरू समक्ष पनि त्यही भएर रेडियो नेपालको स्टुडियोमा आशा आएको छ आज मुक्तक चाहिँ मेरो होइन मदनजीकै मुक्तक सुन्नुपर्छ मुक्तक त थुप्रै लेख्नु भयो त कति भयो मुक्तकहरू मुक्तकहरू धेरै छन् संख्यात्मक रूपमा भन्दा पनि गुणात्मकमा चाहिँ अलिकति ध्यान दिउ भनेर हिजो आज चाहिँ अलिक कम लेख्छु कम लेखिन्छ राम्रो लेखिन्छ हजुर हजुर संविधान दिवसको सन्ध्यामा छौँ हामी संविधानलाई पनि सम्बोधन गरौं न मैले थोरै व्यङ्गे कसेको छु सुना आफू मात्रै बनाएर देश चल्दैन हजुर आफू मात्रै बनाएर देश चल्दैन हजुर उत्सव मात्रै मनाएर देश चल्दैन हजुर संविधान त बनियो तर खै त अमन छैन टाउको मात्रै देश चल्दैन हजुर टाउको मात्रै कनाएरै हजुर बुढो सामयिक लेख्नु भएको छ संविधानको कार्यान्वयन सफल रूपमा होस् भन्ने यहाँको मुक्तको चाहना हो नि मेरो चाहना सम्पूर्ण नेपाली जनताको चाहना एउटै चाहना नयाँ नेपालको नयाँ संविधानको कार्यान्वयन सफलतापूर्वक सम्पन्न होस् आजको दिनमा यही शुभकामना दिउ है हजुर हजुर मुक्तको संख्यामा भन्दा पनि गुणवत्तामा बढ़ी ध्यान दिने मुक्तकार मदन भण्डारी आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा हुनुहुन्छ मुक्तकहरू पनि सुनौ धुनहरू पनि जोड्नु छ हामीले त लगभग पौने घण्टाको कार्यक्रम हो त धुर्त हुनुपर्छ कि त धुर्त हुनुपर्छ कि त विदुषी हुनुपर्छ कि त ससाना कुराहरूमै खुसी हुनुपर्छ ए मित्र तिमी नेपालमा पदोन्नति खोज्छौ भने पिउनदेखि हकिमसम्म चाप्लुसी हुनुपर्छ पेउनदेखि हाकिमसम्म चाप्लुसी हुनुपर्छ सरकारलाई व्येकसिया छु भन्दा पनि सरकारलाई दोष देखाउने जनतालाई व्यङ्गे कस्यासु अहिले चाहिँ सबै गल्ती सरकारको मात्रै हुने हो त्यस्ता व्यक्तिले दोषी लगातार देखाउँछन् त्यस्ता व्यक्तिले दोषी लगातार देखाउँछन् एकपटक होइन आफू भने गगन चुग्ने महलमा बस्छन् घर अघिको खाडल सरकार देखाउँछन् जे पनि सरकारले गरिदिनुपर्छ सरकारकै मुख ताक्नु हुँदैन भन्ने सन्देश चाहिँ पनि त दिन सकिन्दो रहेछ यति मजाले है हजुर हजुर कार्यक्रम बिम्ब प्रतिविम्बले डेढ दशकको यात्रा तय गरिसकेको छ यो अन्तरालमा धेरै मुक्तकिला किला मनहरूले आकार पनि लिइसक्नु भएको छ र यसैमा एउटा रोज्जा मुक्तकारको शुभ नाम हो मदन भण्डारी आकार दिने सोच चाहिँ बनाउनु भएन म पनि झापामा रहेर मुक्तकिलो कार्यक्रम मुक्तकमाला रेडियोभिजनमा सञ्चालन गर्छु हामी जब रेडियोमा कार्यक्रम सञ्चालन गर्दै जान्छौ र धेरैजनाका मुक्तहरू वाचन गर्ने अवसर पाउँछौं त्यतिखेर आफूलाई महसुस हुँदोरहेछ आफूले लेखेका मुक्तकहरू चाहिँ कमजोर हुन् कि आफूले अझै पो प्रयास गर्नुपर्ने हो कि यति दमदार दमदार मुक्तकहरू चारैतिरबाट आइरहेका छन् र त्यो हुँदा पनि आफूलाई चाहिँ अझै मुक्तक तिखार्नुपर्छ निखार्नुपर्छ भन्ने भित्र फिल भइरहेछ त्यही भएर पनि मुक्तक संग्रह निकाल्न चाहिँ केही समय लाग्छ यो लेखनको ऐठन भनेको यही हो जब नबुझ्दाखेरि रहरले लेखिन्छ रहरै रहरमा किताब छापियो अनि छापियो लेख्दै जाँदा बुझ्दै बढी गइयो भने यस्तै ऐठन हुन्छ र आकार दिने बेलामा बडो विलम्ब हुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बको अनुभव पनि बीस वर्षको अन्तरालमा यस्तै यस्तै रह्यो बिम्ब प्रतिविम्ब रमेश पौडेल अनि सँगसँगै साहित्यकार उमा सुवेदी यहीँबाट कार्यक्रम मुक्तकमालाको का पनि शुरूआत भएको न्वारणदेखि लिएर अहिलेसम्म जहाँ मुक्तकमाला पुगेको छ रेलियोभिजनमा कार्यक्रम बिम्ब प्रतिविम्बलाई पछ्याउँदै पछ्याउँदै यहाँसम्म आएको मलाई एकदम खुशी लाग्छ र विम्ब प्रतिविम्बबाट नै म मुक्तक लेख्दैछु र लेखिरहन्छु भनेर सुरुवातमा मैले महसुस गरेको पनि यही कार्यक्रमबाट हो र आज आफू स्वयम् यो रात यहाँ तपाईँसँग कुराकानी गर्न पाउँदा धेरै खुसी छु आभारी छु झापामा यहाँले रेडियोभिजनमा मुक्तकमाला उनिराख्नु भएको छ र धेरै श्रोताहरूले सुनिराख्नुपर्ने भएको छ र मुक्तकमालाको ख्याति र प्रख्याति अनलाइनबाट सामाजिक सञ्जालबाट मैले पनि यहाँ काठमाडौँमा बसेर रा हेरिराखेको छु सुनिराखेको छु र त्यो ख्याति र प्रख्यातिबाट म पनि असाध्यै पुलकित हुन्छु र एउटा सत्कार गर्नुभएको छ पूर्वेली प्रतिभाहरूलाई समेट्ने काम त गर्नुभएको छ सीमा काटेर पनि परपर सीमाभन्दा बाहिर प्रदेशका प्रतिभाहरूलाई पनि भएको छ र लेख्नेहरूलाई आफूभन्दा अगाडि बढाउनु पर्छ भन्ने सोच चाहिँ मदनजीको पनि छ यो कुरो चाहिँ मैले बुझाएको कार्यक्रम मुक्तकमालाई पनि देशमा भन्दा पनि परदेशमा बढी सुन्ने श्रोताहरू धेरै हुनुहुन्छ इन्टरनेट तरंगले त्यो कुराको हामीलाई आभास हुन्छ कार्यक्रममा मुक्तक सुन्दै सुन्दै कुराकानी अगाडि बढ़ाउ लाग्छ एक पीड़ा नहुनु पर्ने हो लाग्छ एक पीड़ा नहुनु पर्ने हो कुनै दुःख दर्दले नछुनु पर्ने हो देउता पुजदैमा दे चयन मिल्थ्यो भने पुजारीज कहिले नुनु पर्ने हो पुजारीजी कहिले पर्ने हो पुजारीजी कहिल्यै नरुनु पर्ने हो सुन्दै जाउँ सुन्दै जाउँ अब मुक्तक के कस्तो हुन्छ शैली शिल्प के हो भनेर मैले सोध्नै परेन कसिलाउनै नपर्ने मुक्तक मदन भण्डारीका हुन्छन् भन्ने कुरा चाहिँ धेरैलाई थाहा छ मुक्तक कस्तो हुनुपर्छ भन्दा मुक्तक यस्तो हुनुपर्छ भन्छु म मुक्तकै शब्द शब्द खेलाउन जान्नुपर्छ मासै शब्द शब्द खेलाउन जान्नु पर्छ मासै श्रोता दर्शक आफैतिर तान्नु पर्छ माश चार कहाँ भन्छ र मुक्तक चस् मुटु छुने भाँड हान्नु पर्छ माशै चस् मुटु छुने भाँड हान्नु पर्छ माशै चस् मुटु छुने बाँड हान्छ मुक्तकले मदनको लोलीमा मैले पनि बोली मिलाएँ मुक्तकिलो बोली मिलाएँ सहर होइन गाउँ ताक छ मुक्तकले शहरैन गाउँ ताक्छ मुक्तकले हान्नुपर्ने कहाँ हो ठाउँ ताक्छ मुक्तकले सहर गाउँ ताक्छ मुक्तकले हान्नुपर्ने कहाँ हो ठाउँ ताक्छ मुक्तकले मुक्तकले लागेपछि यसरी लाग्छ नि तथा कथितहरूको नाउँ ताक्छ मुक्तकले किनै तथा नाउँ ताक्छ मुक्तकले हामीले बोल्दै आएका छौं गागरमा सागर अटाउनुपर्छ मुक्तक मात्र चार पंक्तिको हुन्छ चतुष्पदीय शैली शिल्पमा रचना गरिन्छ मुक्तक र महाकाव्यमा अटाउने कुरा चाहिँ चार पंक्तिमा तान्न सक्नु पर्छ खिच्न सक्नु पर्छ भन्ने सोच चाहिँ हामीले पनि यसरी नै पालिराखेका छौँ रुक्त किलो दियो बालिराखेका छौ मुक्त सुन्दै जाऊ शर्मा ती नजर मलाई तिर लाग्छ माया प्रेमको पनि सुनौ सुनौ शर्मा ती नजर मलाई तिर लाग्छ उनी दुख्दा अलिकति मलाई बढी पिर लाग्छ जबदेखि यो मनले त्यो मनलाई पुज्न थाल्यो मलाई त ओहि लाग्छ मुक्तक मालाका फ्यान कति छन् धेरै हुनुहुन्छ के रे मदन त भर्खरकै कलकल आउँदो भएको फ्यानहरू अलिक फरक किसिमका पनि हुन्छन् नि लेख्ने मात्र हुँदैनन् देख्नेहरू पनि होला नि अहिलेसम्म कलमले माया गर्ने भेटेको छु सायद मनले माया गर्ने पनि भेटिन्छ होला यसरी मिठो गरेर बोल्दै जाँदाखेरि को को भेटिन्छन् को को भेटिन्छ नि पक्कै पनि धुनलाई पनि जोडौँ कार्यक्रम बिम्ब प्रतिबिम्बमा आफूलाई मन पर्ने अचम्मको विगत बसेको छ नाडीमा कोरिया भए चट्टै काठी फालिदिन्थे मुठु माछ प्रिय सीको दस्तो मुठु माछ प्रिय सिको दस्तो यो समझ मनु मबिरसु कसोरी तिमी नहीं देव जानी यो समझ मनु मबिरसु कसोरी ne ne badte to jaane ni तिमीले बुझेल मसक्की नै प्रतिबिम्ब छोडना मसक्छ न छोडना यो सौसी दिने मन ए, जाने ले ले। यो सम्झिने मञ्च म बिर्सौ कसरी सम्झिने मान्छेहरूलाई बिर्सन कति गाह्रो हुन्छ है नारायण गोपालले आफैले सुमधुर सङ्गीत दिएर साह्रै मिठो गला दिनुभएको छ दिनेश अधिकारीले लेख्नुभएका ले गीत यहाँ फुनिए मदनजी फेरि त्यो मुक्त दोहोऱ्याउनुहुँदा बिर्सनेलाई सम्झिने आदत बसेको छ बिर्सानीलाई सम्झिने आदत बसेको छ मस्तिष्कमा अचम्मको विगत बसेको छ नाडीमा कोर्या भई चट्टै काठी फालिदिन्थे मुठु माछ प्रियसीको दस्तखत बसेको छ मुठु प्रियसीको दस्तखत बसेको छ त्यही नाडी हो घडी बाँधेकोतिर होस्खत हो कुनै कुनै मुक्तकहरू सुन्नमा पनि बडो मजा लाग्छ र यो सुन्नमा बडो मजा लाग्ने मुक्तकमा पर्छ यो कल्पना मात्रै हो स्टेजहरूमा मुक्तक सुनाउँदाखेरि श्रोता दर्शकहरूको सोझो प्रतिक्रिया मुक्तक लेख्दाखेरि स्टेजमा जब हामी चाहन्छौ स्टेजमा जाँदा स्टेजमा बोलिने मुक्तक र हामी जब मुक्तक मनहरू भेला भएर वाचन गर्ने मुक्तकमा धेरै फरक हुन्छ स्टेजमा हामीले पब्लिकहरू के कस्तो प्रकृति अगाडि बस्नु भएको छ त्यही आधारले मुक्त वाचन गर्नुपर्ने हुन्छ हामीले स्टेजमा अगाडि युवा पुस्ताहरू छन् भने प्रेमिल मुक्तकहरू बढी प्रस्तुत गर्नुपर्ने हुन्छ त्यहाँ राजनीति विसङ्गतिका कुराहरू त्यति गरेर कामै छैन चाहिन। त्यसो हुँदा स्टेजमा मुक्तको भाषण गर्न धेरै गाह्रो छ हामीले पब्लिकलाई बुझ्नुपर्छ लगत्तै बुझ्नुपर्छ तीको ती बुझ्नुपर्छ अवश्य धेरै गाह्रो हुन्छ स्टेजमा चाहिँ कार्यक्रममा मुक्तको भाषण गर्न जब हामी पब्लिकको ठाउँमा हुन्छौँ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 यहाँहरू अहिले मुक्त किलो सांगीतिक प्रस्तुति बिम्ब प्रतिविम्ब सुन्दै हुनुहुन्छ बिम्ब प्रतिविम्बमा यहाँहरूले आफ्ना मुक्त किला भावना पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब पोस्टबक्स नम्बर छ रेडियो नेपाल काठमाण्डु ई मेलबाट पनि आफ्ना मुक्त किला पठाउन सक्नुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बको इमेल आईडी हो रेडियो प्रतिविम्ब radio-pratibimba हजुर यहां रेडियो नेपालको मुक्त तरंगमा में कार्यक्रम बिंब प्रतिबिंब सुनी राख् आज को कार्यक्रम बिंब प्रतिबिंब रोज्जा रोजा मुक्तकार मदन भंडारी जो पूर्वेली रस्ती बस्तीमा बसेर मुक्तकमाला सुनाइराख्नु भएको छ कोही पिठ्यूमा छुरी धसेर भाग्छन् कोही पिठ्यूमा छुरी धसेर भाग्छन् कोही सर्पले जहीँ डसेर भाग्छन् पीड़ा त्यो बेला आकाशिन्दो रहेछ पीड़ा त त्यो बेला आकाशिन्दो रहेछ जब अंगालोमा कोही कसेर भाग्छन् जब अंगालोमा कोही कसेर भाग्छन् मदन भण्डारीका उमेरदार मुक्तक र उहाँका मुक्तक सुनिराख्दाखेरि मदन भण्डारीको उमेरभन्दा परिपक्व र वयस्क मुक्तक चाहिँ उहाँको हरफमा सुन्न सकिन्छ उमेरभन्दा चेतना ठूलो छ नि मदनजीको थाहा छ आफूलाई यो कुरो लेख्ने भनेको त चेतना हो नि मान्छेले पकै पनि हरेक पटक मुक्तक लेख्दा फरक विषयमा लेखौँ फरक विषयलाई उठाउँ भन्ने महसुस गर्छु र हरेक पटक मुक्तक लेख्दा अन्त्यानुप्रास पनि नदोरियोस् भन्ने हिसाबले लेख्छु ले त्यसो हुँदा आफ्नो लेखन क्षमतामा पनि वृद्धि हुन्छ अनि सुन्ने श्रोताहरूलाई सुन्ने दर्शकहरूलाई पनि बडो मजा हुन्छ सँगसँगै मुक्त सुनाउँछु धनाडिएको सुना। घरमा सधैँ सुनकै चर्चा हुन्छ धनाडिएको घरमा सधैँ सुनकै चर्चा हुन्छ धरती छोडी आकाश अनि चर्चा हुन्छ आफू त झुप्रोमा नै कुप्रो भइन्छ होला कहाँको झुन के था था था। था। को सुन नुनकै चर्चा हुन्छ कहाँको झुन के को सुन नुनकै चर्चा हुन्छ र थोरै मदिरालाई पनि जोडौ आफ्नै मन हो बुझ्दैन रिजाउनै पर्यो आफ्नै मन हो बुझ्दैन रिजाउनै पर्योहरूलाई हल्का फार्न फिजाउनै पर्यो प्रियसीको यादले बद बद बोल्छ भट्टी पस्यो र थोरै मुटु भिजाउनै पर्यो भट्टी पस्यो र थोरै मुटु भिजाउनै पर्यो मुक्तकमा भट्टी पस्यो पनि मुटु भिजाउने भट्टी चाहिँ नछिर्नु होला सुन्दै जाऊ मुक्त मलाई धेरैजना मुक्तकारहरू धेरैजना मुक्त मनहरूले मन, मन पराउनु भएको मुक्तक र तपाईँले पनि मुख मिठाई मिठाई केही समय अघि कार्यक्रम बिम्ब प्रतिविम्बमा बोल्नु भएको मुक्त म प्रस्तुत गर्दैछु आँखामा आँसु सामुद्रिक छ कम छैन आँखामा आँसु सामुद्रिक भन्दा कम हाल भन्दा कम छैन खबर छ मलाई न मेरो खबर उनलाई गीतलाई जोडौं जितेर गई या हारेर गई नुप्चा पाइ काखमा बसी आँसु पिएर गई चुपचाप आई काखमा बसी आँसु पिएर गई यो मुटु त उसकै थियो साथमै लिएर गई चखेवा चाहिँ सँगै बाँच्ने मर्ने कसम हाम्रो छुट्ने बेला बिहेको एउटा सुपारी दिएर गई छुट्ने बेला बिहेको एउटा सुपारी दिएर गई sani sapa ni sagem apege mapeni pamapagama sapa mapesama gemasag sane sapa ni sagar hey उजते रह गई ये रे नतीजा अफ तीर पारे रई उ जीते रई ये रे नतीजा अफ तीर पारे रे हिजो नीम ताती बासना दिल म निंता दी बसना दिलमा दिल्मा अजगा तरले मारे गई कुछ तेर गई यह हरे रह गयी नतीजा आप तीर पारे रह गई हरे रह गई का थी घायल नहीं है पनी मुस्कान को छूरा रोपी मारे रह गई कुछ तेरह गयी या हरे रह नतीजा अफ तीर मारे रह ऊ जितेर गई हारेर गई नतिजा आफैतिर पारेर गए बाठा मान्छेका कुरा यस्तै त हुन्छन् राजसिदेले साह्रै मिठो गला दिनुभएको छ तपाईँले नै छान्नु भएको गीत मैले चुटुक्क मिसाइसकेको छु चण्डी काफ्लेजीले त्यस्तै संगीत गर्नुभएको छ पुरुषोत्तम ढकालजीले लेख्नुभएका गजलशेर मदनजीका मुक्त सुन्नुकै मजा फेरि दुईटा मुक्त जोड्न चाहे बाबा चुइएको बाबा चुहिएको घरको छानु छ आमा चुप्चा पोत्रीको छोली लाउँदै हुनुहुन्छ रहरमा ग्रहण लागे कि प्यारी रुन्से भक्का निन्से उज्यालो खोज्दै हर्खची पर्दै उज्यालो खोज्दै हर्खची पर्दै मैले पुनः हर्कलाई दे हर नै पात्र बनाएर अर्को मुक्तक लेखेको छु जुत्रो वस्त्र तो शरीरले लाओस् कति जुत्रो वस्त्र त शरीरले लाओस् कतिन्जेल आफ्नै राम कहानी कठै सुनाओस् कतिन्जेल अभाव अभावले थिचेर हर्के पर्दै सियो सिरानीमा तिनजेल सिरानीमा समझे, राजधानी आ गाउँमा अझै पनि अभाव छ भन्ने हिसाबले लेखेको मुक्त गयो मेरो बस्तीमा बाँच्ने मुश्किल मुश्किल छ सरकार न झर्छन् न सुक्छ आँसु सरकार सारा अध्ययार र पोको पारी तिमीलाई पठाउँदैछु सुन्दैछु तिम्रो राजधानी झिलमिल्छ सरकार सुन्दैछु तिम्रो राजधानी झिलमिल्छ सरकार सुन्दैछु तिम्रो राजधानी सरकार मदनजीले भने जस्तो त्यस्तो झिलमिल कहाँ छ काठमाडौँ धुवा धुलो मैले थोरै अनुहार इस... छोपेर हेर्नुपर्छ काठमाडौँमा बरु झापातिर अलिकति यस्तो छैन होला है सेवा सुविधालाई जोड्न खोजिया हो महाजिया हो काठमाडौँमा पनि लोड सेडिङको समस्या यद्यपि छँदैछ बरू झापामा बत्ती बलिरहेको छैन यो बाहिरको पीडा अलिक पृथक हुन्छ भन्छन् नि लेख्नेहरूले चाहिँ हामीलाई मोफसल भन्छन् ऊ गर्छन् हामीले कतै ठाउँ पाइँदैन भन्ने गुनासो पनि बाहिरबाट आउने गर्छ तर हामीलाई चाहिँ त्यस्तो लाग्दैन मदनजीलाई त्यो पीडा छ कि छैन होइन आफूसँग छ र आफूले दिन सकिन्छ भने जहीँ बसेर देश तथा विदेशका जुनसुकै खुनामा बसेर सामग्रीलाई बाहिर ल्यायो भने ऊ सधैँ नायक नै हुन्छ म यहाँ छु म चाहिँ पछाडि छु भनेर होइन त्यो कुन्ठा छैन नि छैन छैन राखेर रा कसैले खाना खा भनिदिए त गोजीमा पैसो भरेर स्वतन्त्र ल भनिदिए त उग्दै भए पनि म साहित्यकार कहलिन्थे कि लेखे गर्दैमा कसैले वा भाइ वा भनिदिए लेखे गर्दैमा कसैले सामाजिक सञ्जालहरूमा फेसबुकहरूमा हुन्छ नि पक्कै पनि सामाजिक सञ्जाल फेसबुकमा यतिसम्म हुन्छ माथि के लेखिएको छ त्यो नबुझिकन पनि हामी प्रतिक्रिया दिएको पाउँछौ जस्तै एउटा सानो उदाहरण म प्रस्तुत गर्छु हामीले मुक्तक सामाजिक सञ्जाल फेसबुकमा राख्यौँ भने तल प्रतिक्रियामा तपाईँको मुक्तकको काफिया मिलेन नि ए भनेको सम्म पाउँछौं मुक्तकमा काफिया नहुनु पर्ने हो अन्त्यानुप्रास हुनुपर्ने हो गजलको कुरो कहाँबाट आयो हो यस्ता कुराहरू पनि आउँछन् ए फेसबुकमा हाजिरी भएर साहित्यकार बन्नेहरू पनि धेरै छन् दुई चारवटा मुक्त टाँस्दैमा दुई चारवटा गजल टाँसदैमा मलाई संसारले मान्नुपर्छ भन्ने भ्रम पनि त उत्पातकै छन् त फेरि मैले त्यही भएर पनि यो व्ये कस्या मलाई एउटा रचना खासै चित्त बुझाएको थिएन जब प्रतिक्रिया हेर्दै गएँ मात्रै थियो सबै तलसम्म मैले त्यही भएर पनि यो त्यतिखेरै लेख्या मुक्त हो एउटा थालैमा राखेर कसैले खाना खा भनिदिए त गोजीमा पैसो भरेर स्वतन्त्र लग्दै भए पनि म साहित्यकार कलिन्थे किजालिर्जनाको लागि राम्रो पनि छ फेरि हो मैले प्रतिभा पनि त निकै सम्भावना बोकेर आएका छन् नि हजुर धेरैजना नव सर्जकहरूको लागि पाठशाला पनि भएको छ चलाउन जान्दा राम्रो छ नजाने त पक्कै पनि चप्पुले पनि घाट्छ नि त्यस्तै हो र सामाजिक सञ्जालमा मेरो एउटा मुक्तक यति धेरै कपी पेस्ट भयो सुनाउँदा र पछि चाहिँ त्यो मुक्तक मेरै नाममा पनि आउन छोड्यो त्यसरी बाहिर गयो र धेरैजनालाई यो चाहिँ मेरो हो भन्ने पनि थाहा छैन होला अहिले र म त्यो मुक्तक सुनाउँछु तिमी गयौ दिउँसै अन्धकार भयो तिमी गयौ दिउँसै अन्धकार भो आँसु र पीडा मेरो संसार भो छुट्ने बेला मायाको चिनो दिनु भन्छन् मेरी प्यारी लैचौ मुठो उपहार भयो मेरी प्यारी लैचौ मुठो उपहार भयो चोरी भएको साम यो सामाजिक सञ्चाल फेसबुकमा चोरी भयो भन्नुभन्दा पनि उनीहरूलाई मन पराउँछ तर यो मदन भण्डारीको मुक्त हो भनिदिएको भए कति इमान्दार त देखिन्थ्यो धेरै एउटा प्रतिभालाई कुण्ठित पार्ने काम त भयो भयो मन परेका कुराहरू सावार अथवा अनुमति लिएर मैले तपाईँको मुक्त मैले साबार गरेको छु भनेर तपाईँको नाम हालिदिएको छु भनेर तपाईँलाई मेसेज गरिदिएको भए तपाईँ कति खुसी हुनुहुन्थ्यो हामी पनि यसरी कार्यक्रममा आएर मेरो मुक्तक चोरी भयो भन्दैनथ्यौँ होला साभार भयो भनिदिऊ होला खुसी भएर आँ धेरैजनाले नामै नराखेर पोस्ट गरिदिनु भएपछि सामाजिक सञ्जालमा चोरी भयो भन्नुभएको त्यो हुन्छ त्यहाँ त मैले के गर्नु पर्थ्यो भने आहा कति राम्रो मुक्त यस्तै मुक्तक, मुक्तक लेख्न जाने पो भनेर कमेन्ट हाल्नु पर्थ्यो नि एकजनालाई भए पो भ्याउनु आएरै भएपछि कतिजनालाई कमेन्ट गरेर भायर भ्याउनु जिन्दगीमा कस्ता कस्ता काम गर्नुपर्छ जिन्दगीमा कस्ता कस्ता काम गर्नुपर्छ लेखिया रहन्छ बाछुन्जेली आराम गर्नुपर्छ समयले पनि यसरी कोल्टे फेर्यो नि हजुर हिजोको दुले चोरलाई आज सलाम गर्नुपर्छ हिजोको दुले चोरलाई आज सलाम गर्नुपर्छ अब अब गायक निश्च बन्धन भइदिए यो ज्यान दुख्ता कम्पन भइदिए कति मिठो सुमधुर बन्थ्यो हाम्रो तिम्रो मुटु अनि मेरो धर्खन भइदिए तिम्रो मुटु अनि मेरो धर्खन भइदिए साथ हस्ना पाए तिम्रो का रु पाए तिम्रो साथ हंसना पाए तिम्रो का रु पाए सारा दुख हंस दे जीवन साथी होना पाए जल्दी जीवन साथी होना पाए तिम बिना जीवन मेरे रात जस्त होगा छोटे पत जस्तला हागा छोट पाए। सारा बाधा झेल थे तिम्रो बनी बास्ना पाए तिम्रो साथ हए कति मिठो गीत गाउनुभएको छ है प्रमोद खरेलले हजुर रामचन्द्र छेत्रीजीले लेख्नुभएका गीतीय र फुन राजकुमार बगर पहिला हामी गीतकार भनेर बोल्थ्यौ अहिले संगीतकार भनेर उहाँकै शुभनाम लिँदैछु म पनि राजकुमार बगर तनौकै प्रतिभा हुन् प्रमोद खरेलको सुमधुर गला चाहिँ मदनजीको चोटिलो मुक्तकमा हामीले मिसाइसकेका छौं मुक्तकिलो कुराकानी केही गरम गरौँ जस्तो लागेको छ पहिला पो खामबन्दी भएर आफ्ना केही मुक्तकहरू पठाउनुहुन्थ्यो पछि इमेलको जमाना इमेलमा पठाउनुहुन्थ्यो इमेलमा पनि फेरि पूर्वेली सबै प्रतिभाहरूलाई जम्मा गरेर दुई चार दिनलाई सातुसामल पुग्ने गरेर पठाउनुहुन्थ्यो त्यो गुण तिर्न पाएँ आज हजुर हजुर कार्यक्रम बिम्मा प्रतिबिम्ट कार्यक्रम बिम्ब प्रतिविम्बमा हाजिर भएपछि यो कुरो चाहिँ बोल्न पाए हुन्थ्यो भन्ने पहिला हुन्थ्यो नि थामबन्दी भएर त्यस्तो छ भने मलाई कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिरह र तपाईँले कार्यक्रम बिम्ब प्रतिविम्बमा मेरा मुक्तक बोलिरहँदा मैले लेखेका चार हरब मुक्तक रहेछन् भन्ने पहिलो अनुभव पाएँ चार हरब त कोर्थेँ म पहिलेदेखि नै कोर्थे तर मैले लेखेको पनि यो मुक्तक रहेछ है भनेर चाहिँ मैले बिम्ब प्रतिविम्ब कार्यक्रमबाट नै थाहा पाएँ र बिम्ब पर्दै बिम्ब कार्यक्रम सुन्दै जाँदा मैले काठमाडौँमै थिएँ म त्यतिखेर आरआर कलेजमा पढ्थेँ तपाईँहरूको यो रेडियो नेपालबाट यो कार्यक्रम आइरहँदा पूर्वतिर पनि एउटा मुक्तको कार्यक्रम भइदिए यसरी नै हामीले पनि रेडियोबाट प्रसारण गरिदिन बोल पाए बोल्दिन पाए अरूको मुक्तक मुक्तकमा अझै पनि माथि उठाउन सकिन्थ्यो होला यो विधालाई भन्ने लाग्यो र पूर्वतिर कुनै पनि रेडियोमा मुक्तक सम्बन्धी कुनै पनि त्यस्तो कार्यक्रम नभएको हुँदा मैले नै एउटा मुक्तक सम्बन्धी कार्यक्रम सुचारू गरौँ न त भनेर पूर्वमा पनि शुरू गरेँ र यो कार्यक्रम शुरू गर्नु अनि मदन भण्डारी रेडियो नेपालको यो स्टुडियोमा आएर यसरी कुरा गर्नु कार्यक्रम बिम्ब प्रतिविम्बकै दिन हो र त्यसको लागि बिम्ब प्रतिविम्बलाई कार्यक्रम सञ्चालक रमेश पौडेल सरलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु आफ्नो रस्ती बस्तीमा बसेर मुक्तक विधालाई उचो बनाउने काम गर्नुभएको छ त्यसो त पोहोर साल पहिलो वार्षिक उत्सवमा हामीलाई सम्झिनु भएको थियो हामीले पनि हतार हतार हुँदै बाटोमा हिँड्दा हिँड्दै पनि मोबाइलमा बोलेको याद मलाई झलझली छ फेरि धुनलाई जोड्न सकिन्छ अब पनि गायिका कुन्ती मोक्तानजीले गाउनु भएको खुट्टा तान्दै गरी सम्पूर्ण प्रिय मुक्त मनहरू समक्ष जोखिम मोलेरे अरूको निर्णयलाई स्वीकारिन्छन् देशमै बसेर के गर्छु भनेर के फुर्ती लाउनु यार यहाँ या आफ्नैले उचालेर क्या मिठो गरी ले ले क्या मिठो गरी, गरी पछाडि खुट्टा तै गर कुन्ती मुक्तानले सारे मिठो घोला दिनुभएको छ शिलबहादुर मुक्तानले संगीत भन्नुभएको हो बुद्धवीर लामाजीले लेख्नुभएका गीतीहरू पुन मदनजी आज बडो मुक्तकिलो बसाइ बसियो पहिला पहिला खामबन्दी मुक्तकहरू इमेलबाट पठाउनुभएका मुक्तकहरू एकलै यो काँचको पर्दाभित्र बसेर बोल्नुको सन्दर्भ त थिँदै थियो दोहोरो फेस टू फेस भएर मुक्तकिलो सवाल जवाफ गर्दाखेरि मुक्तकिलो सम्वाद गर्दाखेरिको मजा चाहिँ छुट्टै आयो संविधान दिवसकै दिन पर्यो हामी कार्यक्रम थियौं समृद्ध थियौ भने जीवन यति कष्टकर हुन्न थियो पवित्र थियौं भने आफ्नै भाइ बन्धुको डर हुन्न थियो सरकार कानमा तेल हालेर ढुक्क नबसेको भए देशमै सुतेको मान्छे उठ्दा प्रवासमा घर हुन्न थियो देशमै सुतेको मान्छे उठ्दा प्रभासमा घर हुन्न <प्राज्णा> थियो र पुनः नेतालाई नि बेङ्गेको छ समस्या <प्राज्णा> आउँदा तर्किनु भयो नेताजो पर्नु भयो समस्या आउँदा तर्किनु भयो नेताजो पर्नु भयो बोलीमै अतर छर्किनु भयो नेताजो पर्नु भयो देश दुख्दा उहाँलाई पनि दुखेछ हजुर राष्ट्रलाई सम्बोधन गरिदिनु भयो नेताजो पर्नु भयो राष्ट्रलाई सम्बोधन गरिदिनु भयो नेताजो पर्नु नेपाली हामी रहे, रहे।, रहे। हम्रो हमी रह कह नेप न रहे उचाई हमो चुलि कह हिमय न रहे राष्ट्रकिले लेख्नुभएका गीती हरफमा धुन नाति नातिकाजीले गला पनि नातिकाजीले नै दिनुभएको छ र मुक्तकका काजी मदन भण्डारी आजको बिम्ब प्रतिविम्बमा रहनुभयो काजी नै भने मैले यो मिठो गीत जोड्दा जोड्दै दन भण्डारी आज घर देश परदेश जतासुकै रोजा मुक्तकार मदन भण्डारी पके पनि यो समयसम्म रेडियो नेपालको कार्यक्रम बिम्ब प्रतिविम्ब अवेरसम्म सुनेर हामीलाई साथ दिनुभयो सम्पूर्ण आदरणीय प्रिय मुक्तक धेरै धेरै धन्यवाद र यो समय रेडियो नेपालले कार्यक्रम विम्ब प्रतिविम्बले रमेश सरले मलाई उपलब्ध गराउनु भयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद अन्त्यमा म जो मुक्तक लेख्दै हुनुहुन्छ उहाँहरूलाई के भन्न चाहन्छु भने मुक्तक लेख्नुहोस् मुक्तक लेख्नुहुँदा सकेसम्म छोटा छोटा हरफलाई ध्यान दिनुहोस् लामा हरफ नलेख्नुहोस् र सिचुएसन अनुसार जस्तै कुनै सन्दर्भ पारेर मुक्तकहरू अलिक कम लेख्नुहोस् किनकि हामीले संविधान बन्दताका लेखेका मुक्तकहरूको अहिले काम छैन र दश तिहारका मुक्तक दशैं तिहार सँगसँगै सकिएर जान्छन् तसर्थ मुक्तकमा जीवन्त मुक्तक लेख्नुपर्छ जीवन्त मुक्तकर्फ आफू केन्द्रित हौं यसरी चाडपर्व आउँदा र मुक्तकहरू राखियो भन्छु र अन्त्यमा यो आमालाई समर्पित गरेर एउटा मुक्त उसनाउँछु सुना। बाल्यकालका यादहरू धेर थोर आउने गर्छन् बाल्यकालका यादहरू धेर थोर आउने गर्छन् कहिले हल्का कहिले कठोर आउने गर्छन् मेरी आमाले बोलेको एक वाक्य कहिले बोल्दिन मकैबारी न हिँड बाबु बुराचोर आउने गर्छन् मकैबारी न हिँड बाबु बुराचोर आउने गर्छन् आजका मुक्तकार रोजा मुक्तकार मदन भण्डारजीलाई कार्यक्रम बिम्ब प्रतिविम्बको तर्फबाट पुनः मुक्त किलो बधाई दिँदै यो छिपिन्दो छिपिन्दो रात कार्यक्रम बिम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि बोझेलिन्छु भवस्त यहाँहरूको मिठो निद्रा सपनीको कामना सहित नमस्कार शुभरात्री टोर पनि पहिलो धान धरती का छोरा बाट संसार रहे सम्झलै न रहे न सम्झलैना रहे तिहार रमा छुटा ख्यालीले हृदय हाम्रो जुरमुर जितको झालि बैसक तालमा नाच लैना मद लैना एकति बिहानी पक हामी हो था पहिलो संसारमा पहिलो हिमाल देखि हो बुझौल पूर्वको पहिलो पूजलै नै नै ने नेपाली हामी हा। नेपाल रहे